विश्वका तीस भन्दा बढी भाषामा अनुवाद भइसकेको केन स्कुलनको पुस्तक जनाथन गलिवलका साहसिक कार्यबाट जनाथन अर्थात जुजुमानका अनुभवले हामीलाई बजार उद्यम अनि यिनीहरूसँग जोडिएका नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर त्योभन्दा अगाडि यदि तपाईँ आफै उद्यमी वा व्यवसायी हुनुहुन्छ भने अरू उद्यमी अनि व्यवसायीको भिड़मा आफूलाई सफल बनाउन अति नै काम लाग्ने विषय तुलनात्मक बारेमा अरु थुप्रै सेवा प्रदायक वा उद्यमी वा व्यवसायीको तुलनामा गुणस्तरीय सामान वा सेवा त्यो भन्दा प्रतिस्पर्धी मूल्यमा दिन सकियो भने तुलनात्मक लाभ हासिल हुन्छ बुझ्न गाह्रो भएर त्यसो भए यही विषयलाई अझ बढ़ी प्रस्ट्याउन तुलनात्मक लाभ भन्नाले कुनै पनि उत्पादकले आफ्नो प्रतिस्पर्धीले भन्दा सस्तोमा कुनै वस्तु वा सेवा उत्पादन गर्न सक्ने क्षमता हो स्वतन्त्र बजारमा कसले कुन वस्तु वा सेवा उपलब्ध गराउने अनि व्यापारिक प्रतिस्पर्धामा को शीर्ष स्थानमा रहने भन्ने कुराको निर्णय तुलनात्मक लाभको नियमअनुसार नै हुन्छ कोही उत्पादकले आफूसँग भएको स्रोत र साधनको कुशल प्रयोग गरेर अरूको तुलनामा कम लगानी गरेर कम मात्र स्रोत वस्तु गुमाएर पनि अरूभन्दा सस्तो मूल्यमा केही वस्तु वा सेवा प्रदान गर्न सक्छ भने त्यो नै उसको तुलनात्मक लाभ हो यो कुरालाई यसरी बुझौं यदि क भन्ने व्यक्तिले कुनै काम ख भन्ने व्यक्तिको भन्दा राम्रोसँग गर्न सक्छ भने त्यहाँ खको लागि तुलनात्मक लाभ हुन्छ मानौ राम र श्याम दुवैजना व्यापारी हुन् रे दुवैजना चाउचाउ र जुत्ता बनाउँछन् अनि यो पनि मानौं कि राम चाउचाउ र जुत्ता बनाउने काममा श्यामभन्दा माहिर छ यो अवस्थामा हेर्ने हो भने बजार प्रतिस्पर्धामा श्यामले रामलाई हराउन सक्तै सक्दैन उपभोक्ताहरू पनि त विवेकशील हुन्छन् र एकै मूल्यमा दुई प्रकारको वस्तु वा सेवा पाउँछन् भने उनीहरू जहिले पनि उच्च गुणस्तरको वस्तु नै उपभोग गर्न रूचाउँछन् तर यो सन्दर्भलाई एकपटक फेरि हेरौँ त श्यामसँग प्रतिस्पर्धा गर्ने धुनमा रामले के कति कुरा गुमाउनुपर्छ पहिलो कुरा त प्रतिस्पर्धामा जानको लागि रामले चाउचाउ र जुत्ता दुबै बनाउनु पर्यो यसको लागि थप समय लगानी र उपकरणहरू चाहियो अझ कुनै एउटा वस्तु बनाउने चक्करमा अर्को वस्तुको उत्पादन रोकिन गयो भने उसको व्यवसायलाई नराम्ररी प्रभावित गर्छ अब यहीँनिर मानौं कि रामले श्यामलेभन्दा निकै राम्रो अनि गुणस्तरीय चाउचाउ बनाउँछ चा, तर जुत्ता बनाउनेमा भने राम अलि पछाडि नै छ यस्तो अवस्थामा रामले आफूसँग भएको सम्पूर्ण स्रोत र साधन चाउचाउ बनाउनमै केन्द्रित गर्ने र जुत्ताको प्रतिस्पर्धाबाट बाहिरिने हो भने चाउचाउको क्षेत्रमा उसले राम्रो स्थान बनाउन सक्थ्यो र बजारमा आफूलाई स्थापित गर्न सक्थ्यो यस्तोमा श्यामले पनि अनावश्यक रूपमा आफ्नो सिप क्षमता अनि लगानीलाई दुईटै उत्पादनमा बाधेर अनावश्यक तनाव लिएर बस्नुभन्दा जुत्ता मात्र बनाउनेतिर ध्यान केन्द्रित गर्यो भने दुवैले आफ्नो स्रोत साधनको कुशल प्रयोग गर्न सक्छन् बजारमा दुवैले निर्विरोध ढङ्गले सस्तो र उच्च गुणस्तर वस्तु उपलब्ध गर्न सक्ने हुन्छन् आ आफ्नो उत्पादन प्रक्रियामा दुवैले अन्य अवसरको कमभन्दा कम मात्र त्याग गर्नुपर्ने हुन्छ त्यो नै तुलनात्मक लाभ हो अनि राम्ररी बुझ्ने हो भने हरेक उत्पादकसँग केही न केही कुरामा तुलनात्मक लाभ अवश्य हुन्छ यही कुरालाई हामी अन्तर्राष्ट्रिय व्यापारसँग जोडेर पनि हेर्न सक्छौ विश्वमा थुप्रै देशहरूले थुप्रै वस्तु र सेवा नेपालको भन्दा सस्तो र गुणस्तरयुक्त ढंगले उत्पादन गर्न सक्छन् झट्ट हेर्ने हो भने राम र श्यामको प्रतिस्पर्धामा जस्तै नेपालको आर्थिक विकास असम्भव देखिन्छ तर तुलनात्मक लाभको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा सम्भावनाहरू प्रशस्त छन् भौगोलिक रूपमा हामी भारत र चीन जस्ता ठुला ठूला देशहरूको बीचमा चेपिएर रहेका छौं खर्च गर्ने क्षमताको आधारमा अहिले संसारकै सबैभन्दा बढी क्षमतावान पर्यटकका रूपमा यहाँका मानिसहरू चिनिन्छन् सन् दुई हजार एघारमा भारतबाट एक करोड़ 20 लाख र चीनबाट साढे सात करोड पर्यटकहरू विदेश यात्रामा निस्के त्यही वर्ष भारतबाट कुल 6 प्रतिशत र चीनबाट कुल 1 प्रतिशत भन्दा कम मात्र पर्यटक नेपाल आए नेपाल प्राकृतिक र सांस्कृतिक स्रोतको हिसाबले एक समृद्ध राष्ट्र हो त्यसकारण नेपाललाई पर्यटन क्षेत्रमा तुलनात्मक लाभ रहेको छ प्राकृतिक सम्पदामा त नेपाल धनी त छँदैछ त्यसमाथि आजको दिनसम्म आइपुग्दा यहाँ विभिन्न साहसी खेल कृषि पर्यटन कला संस्कृति लगायतको राम्रो विकास पनि भइसकेको छ त्यसैले अब कमै मात्र थप लगानी गरेर यहाँको जनशक्तिलाई पर्यटन क्षेत्रमा भएका सम्भावनाबारे जानकारी गराउने पर्यटन क्षेत्रमा सेवा उपलब्ध गराउनेबारे तालिम दिएर र अन्तर्राष्ट्रिय बजारमा नेपालमा पर्यटनको सम्भाव्यताको बलियो विज्ञापन गर्न सकिन्छ भारत र चीनबाट पर्यटनमा निस्कने कम्तीमा दश प्रतिशत लाई नेपाल भित्राउने हो भने यहाँ निकै धेरै रोजगारीका अवसरहरू सृजना गर्न सकिन्छ यसले त आखिरमा मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने त हो नेपालमा अहिले खाँचो छ त पर्यटन क्षेत्रमा शिक्षा तालिम र पर्यटन उद्यमशीलताको तर यसका लागि आवश्यक नीति नियमहरू तुलनात्मक लाभको सम्भाव्यताको फाइदा उठाउनको लागि तुलनात्मक लाभ नभएका क्षेत्रमा जनशक्ति उपकरण र अन्य स्रोत तथा साधन खर्चनुको सट्टा यही पर्यटन क्षेत्रमा लगाइनु फाइदाजनक हुन्छ यदि नेपालमा भन्दा चीनमा सस्तोमा लुगाफाटा बन्छन् भने हामी पर्यटन सेवालाई बेचेर लुगाफाटा आयात गर्न सक्छौ यदि नेपालमा भन्दा भारतमा सस्तोमा मोटरगाडी बन्छन् भने हामी पर्यटन सेवालाई बेचेर ती मोटरगाडी आयात गर्न सक्छौ आजको भूमण्डलीकरणको युगमा नेपाल जस्तो विकासोन्मुख देशलाई विकसित देशमा परिवर्तन गर्ने क्षमता स्वतन्त्र बजारको तुलनात्मक लाभको सिद्धान्तले मात्रै राख्न सक्छ यो नै नेपालको आर्थिक समृद्धिको सबैभन्दा छिटो र हो। तुलनात्मक लाभ बारेको यो जानकारी पछि अब हामी लाग्छौ के पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जनाथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ मान्छेहरू बाजी लगाई लगाई कुस्तीको खेल रहेको ठाउँमा एलिसालाई देखदा जुजुमान अति नै खुसी भए तर एलिसालाई के भनेर सम्बोधन गर्ने भन्ने विषयमा अल्मलिरहेका थिए त्यति नै बेला कोही चिज च्यायो लो आयो लोकतन्त्र टोली भाग लुक्नलाई भाग भाग भाग एउटा बच्चा पनि कराउँदै जुजुमानको अगाडिबाट भाग्यो एलिसाको मुहारमा अचानक परिवर्तन आयो हामीहरू अब यहाँबाट हिँड्नुपर्छ छिट्टो बाघौं टोली देखेर भागेर बेपत्ता हुनेमा सबैभन्दा पहिले त प्रहरीहरू नै थिए भिड यताउता छरियो छिटो भाग्नका लागि धेरैजसोले आफूले बाँधिराखेका पेटी र पटुका नै फुकालेर फाल्दे तीनवटा जति परिवारहरू त बच्चा बोक्ने ट्रलीसहित भवन खको भन्याङमुनि लुक्न गए जबकि कोही झालहरूबाट आफ्ना सामानहरू फ्याँक्दै तल भएका साथीहरूलाई ओसार्न दिँदै थिए उनीहरू सके जतिको आफ्नो सामान लिएर छिटो छिटो सड़कतिरबाट भाग्न खोजिरहेका थिए भाग्न नसक्नेहरू र बच्चा लिएका वा सामान बोकेकाहरू मात्रै त्यहाँ देख्न सकिन्थ्यो र उनीहरू पनि सकेसम्म सुरक्षित स्थानतर्फ लाग्दै थिए सड़कको अलि परतिर आगोको लपका देखियो डरले काप्दै दे जुजुमानले एलिसाको पाखुरा समाते र सोधे यो के भइरहेको हो सबैजना कहाँ भागेको किन भागेको उनको पकडबाट फुत्कन खोज्दै एलिसाले जुजुमानको खुट्टामा जाममा झड्का दिइन् र कराइन् यो लोकतन्त्रको टोली हो हामीहरू जति सक्दो छिटो यहाँबाट भाग्नुपर्छ किन यो सवालको समय होइन गइहालौं गइहालौं तिनले कराउँदै भनिन् तर जुजुमान मान्दै मानेनन् अब मर्ने भए भनेर तिनी आत्तिन् र फेरि कराइन् जाउ भनेको नभए तिनीहरूले हामीलाई भेट्टाउँछन् कसले त्यो लोकतन्त्रको टोलीले के तिनीहरूले जसलाई पाए पनि समात्छन् र के के गर्ने त्यो सबै बताउँछन् तिनीहरूले सबैसँग पैसा पनि लिन्छन् थुन्छन् अनि आफ्नो पक्षमा लाग्न दबाब दिन्छन् आफ्नो टोली सँगसँगै हिँड्न लगाउँछन् तिनीहरूलाई छेक्न र रोक्न कसैले पनि केही पनि गर्न सक्दैनन् भागौन भागौँ जुजुमानले आफ्नो टाउको फनफन्ती घुमेको महसुस गर्यो अघि जताततै छरिएका प्रहरीहरू अहिले कता गएछन् कता के कानूनले यस्ता टोलीबाट हाम्रो सुरक्षा गर्न सक्दैन त जुजुमानलाई भने अझै पनि प्रश्न सोध्न मन लागिरहेको थियो हेर जुजुमानलाई हातमा समातेर झड्काल्दै एलिसाले भनिन् जाउँ न भन्या पछि कुरा गरौँला के म पछि बुझाउँछु हिँड नै यहाँबाट अझै समय छ नि मलाई पहिला भन न के भइरहेको हो यो उनले जुजुमानको काँधतिर हेरिन् अनि थुक खुटुक्क निरिन् र छर्किँदै भनिन् जब त्यो समूहले जनतामाथि पहिला आक्रमण गर्यो तब प्रहरीले त्यस अपराधका लागि उनीहरूलाई समातेर अदालतमा लगेका थिए अनि के तिनीहरू दोषी ठहराइए त जुजुमानले सोधे अहिले भन्ने सडक पूरै खाली भइसकेको थियो उनीहरू दोषी ठहरिएका भए कि अहिले हामी भागिरहेको हुन्थे न्यायाधीशहरूले कानूनको दफा तीनको दुईले त्यो टोलीको पक्षमा निर्णय गरे उनीहरूले यसलाई बहुमतको शक्ति भन्छन् त्यसपछि त्यस टोलीलाई जतिसुकै संख्यामा जहाँ पनि प्रदर्शन गर्न पाउने अधिकार दिइयो बल्ल जुजुमानले त्यो टापुका अर्थही नियम कानून र तरिकाहरू अलिअलि बुझे जस्तो अनुभव गर्न थाले र भनि पनि हाले यस्तो ठाउँमा मानिसहरू किन बस्दा हुन् आफ्नो सुरक्षा आफै गर्नको लागि कुनै उपाय त हुनुपर्छ नि अब बिना हतियार तिमी कि त भाग्नु पर्यो कि त त्योभन्दा पनि ठूलो सदस्य सङ्ख्या भएको टोलीमा सामेल हुनु पर्यो जुजुमानले हात छुटाए र दुवैजना त्यहाँबाट भागे जाँदा जाँदै तिनीहरू गल्ली भित्र गए गेट गेटबाट भित्र छिरे र कुनातिरबाट एउटा चोक बजार पार गरे एलिसालाई त्यो शहरको बारेमा राम्रै थाहा थियो ती, था ती दुवैजना नथाकुन्जल भागिरहे अन्त्यमा शहरमाथिको सुरक्षित स्थानमा पुग्ने आशामा उनीहरू घर र बाटाहरू पछाडिको उकालोमा रहेका चट्टानहरू समाउँदै चढ्न थाले पश्चिमपटी सूर्यको अन्तिम किरण देखिँदै दे थियो जुजुमानले त्यो अग्लो ठाउँबाट तल शहरमा आगो बलेको स्पष्ट देखे कहिलेकाहीँ टाडाबाट मानिसहरू चिच्याउँदै रोकिँदै गरेको आवाजको प्रतिध्वनि पनि सुनियो अब म योभन्दा पर जान सक्दिन एलिसाले थाकेको स्वरमा भनिन् उनका खैरा कपालहरू छर्पष्ट भएर काँधभरि छरिएका थिए उनले रूखको फेदमा अडेस लगाएर लामो सास फेरिन् जुजुमान पनि थकित र गलित भएर ढुङ्गामा थचक्क बसे बेसरी दौडिँदा एलिसाको फ्रक च्यातिएको थियो र जुत्ता पनि हराइसकेको थियो मलाई चिन्ता लागिरहेको छ कि मेरो परिवारमा के भयो होला एलिसाले चिन्तित हुँदै भनिन् जुजुमान पनि आत्तिए उनले सानो देवी र उनका हजुरबा र हजुरआमालाई सम्झे जस्तै केही दिन अगाडि मात्रै उनको कति राम्रो सत्कार गरेका थिए र लुकाएर उनलाई रोटीका टुक्राहरू पनि पोको पारेर दिएका थिए यो अनौठो संसारमा सबैजना असहाय नै हुने रहेछ यो सोच्दै जुजुमानले भने एलिसा मलाई दुःख लाग्छ यहाँ शान्ति स्थापनाका लागि असल परिषद नै रहेनछ एलिसाले जुजुमानलाई एक टक हेरिन् र उनको नजिकै आएर बसिन् अन्नुभयो उनले भनिन् अनि लाम लामो सास फेर्दै आन्दोलनको दिशातर्फ देखाउँदै दे, फेरि बोलिन् जहाँसम्म हामी सबैले बुझेको कुरा हो मानिसहरूले जुनसुकै कुरा पनि खोसेर मात्रै लिन सिकेको हुन्छ तपाईँको विचारमा उनीहरूलाई यस्तो कुरा कसले सिकायो होला जुजुमानले नाक खुम्च्याउँदै भने तिम्रो मतलब उनीहरूलाई एक अर्काको बल प्रयोग गर्न कसले सिकायो होला भन्नु हो हामी धेरैले दिनदिनैको उदाहरणहरूबाट यस्तै कुरा त सिकिरहेका छौ नि ऐन किन त्यो शासकहरूको परिषदले तिनीहरूलाई रोक्दैन त जुजुमानले भने त्यो परिषद भनेको एउटा बल न हो घृणाको स्वरमा एलिसाले भनिन् धेरै जस्तो समय त उनीहरू जनतालाई आफ्नो शक्ति प्रदर्शन गर्नमै बिताउँछन् नकि उनीहरूको सुरक्षा गर्नका लागि उनले जुजुमानको उदासमुहार एकपटक पुलुक्क हेरिन् एलिसाले के भनिरहेकी हुन् जुजुमानले अझै बुझ्न सकेका थिएनन् तर एलिसाले भने आफ्नो चोर औलाले जुजुमानको छाती धकेलिन र भनिन् मैले सोध्न खोजेको जब तिमी कुनै व्यक्तिबाट केही कुरा लिने आशा गर्छौ त्यो कुरा कसरी लिन्छौ कसरी पाउँछौ अझै पनि चोर लुटेराहरूबाट बस्ने कुरा सोचिरहेका जुजुमानले जवाफ दिए तिमीले भन्न खोजेको बिना हतियार हो त त्यसो भए म उनीहरूलाई फकाउने कोसिस गर्छु जुजुमानले जवाफ दिए ठिक छ अरू कुनै उपाय अरु, अरू म म उनीहरूलाई पैसा तिर्न सक्छु हो यो चाहिँ एक प्रकारको फकाउने काम मात्रै हो अरू पनि छन् कि केही उपाय तिमीसँग आसकको परिषदलाई नियम बनाउन लगाउने ठिक एलिसाले भनिन् सरकारी स्तरमा पुगेपछि तपाईँले जनतालाई फकाइराख्नु पर्दैन यदि तपाईले शासकहरूको परिषदलाई भोट दिएर वा घुस खुवाएर आफ्नो पक्षमा पार्नुभयो भने बल्ल तपाईले जे चाहनुभयो त्यही कुरा अरूबाट गराउन सक्नुहुन्छ अब यदि अरू कसैले परिषदलाई तपाईले भन्दा बढी दिए भने उनले तपाईँलाई जे भन्यो त्यही गर्न बाध्य तुल्याउँछ त्यसरी त शासकहरू जहिले पनि जितिरहेका हुन्छन् नि मैले त सरकारले सहयोग गर्न प्रोत्साहन दिन्छ पो भनेको त जोजुमानले भने यो त मुस्किल छ शक्तिले भ्याएसम्म कसको सहयोग कसलाई चाहिन्छ र एलिसाले भनिन् शक्ति भयो भने जसले जे चाह्यो त्यही हुन्छ चा। अनि बाँकी सबैले त्यसलाई मान्नुबाहेक अरू कुनै विकल्प नै रहँदैन यो नै वैधानिक छ तर हार्ने चाहिँ अविश्वस्त मर्माहत र सधैँ विरोधी रहन्छन् दे अनि एलिसाले जुजुमानलाई तल आगो ठाउँ देखाइन् ऊ तल हेर त कोलाहल उनले भनिन् सारा समाज त्यो शक्तिको हान्थापमा खण्डित भएको छ त्यो सम्पूर्ण टापुभरि यस्ता धेरै भोट गुमाउने समूहहरू नैराश्यतामा कोलाहल मचाइरहेका छन् हार्नेहरू यसरी नै कोलाहल मचाइरहेका हुन्छन् एलिसाको आँखाभरि आँसु थियो उनी केही बेरसम्म चुपचाप बसिरहिन् बिस्तारै उनका आँखाबाट आँसुको थोपा खस्दै तल गालामा पुग्यो मैले र मेरो बुबाले यस्तो भएको बेलामा भेट्नका लागि एउटा छुट्टै ठाउँ खोजेका छौं। तर मैले यो आगो निप्ने बेलासम्म पर्खनुपर्छ एलिसाको कुराले जुजुमानलाई अलमल्लमा पार्यो मनमा कुरा खेलाउँदै खेलाउँदै दे जुजुमान धेरै बेरसम्म चुपचाप बसिरहे बिस्तारै उनले एलिसातिर हेरे उनी त गहिरो निन्द्रामा परिसकेकी थिइन् जुजुमान उनीसँग एकदमै प्रभावित भए एलिसाको सबै कुरा उसलाई मन पर्यो जब उनले आफूलाई अलि आराम भएको महसुस गरे तब उनले सोचे एलिसा त्यो टापुका साधारण महिलाहरू जस्तै धारावाहिक रूपमा प्रस्तुत गर्दै आएको जुजुमानको त्यो बिरानो टापुको बजार यात्रा अनुभव आजलाई यति नै उनको थप यात्रा हामी अघि बढौंको अर्को अङ्कमा प्रस्तुत गर्छौ योको अन्त्यमा हामी आएका छौं समृद्धि फाउंडेशन को सहकार में हमींभ तैयार पार्ट हौ भोली में रोटरी में अगि बढ़ाऊ को अर्क अंक लानकारी कार्यक्रम का पहले का अंकू डब्लू डट फेसबुक बीएडीड कर